आगवण्डा नमिलेको भन्दै काङ्ग्रेसमा पौडेल समूहले मन्त्रीको नाम दिएन ना भारतले नेपाललाई सत्र दमकल हस्तान्तरण गर्दै विदेशमा अलपत्र परेकालाई उद्धार गर्ने संयन्त्र नै अलपत्र क्षेत्रका शिक्षा क्षेत्रमा सुधारेको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र शक्तिशाली भूकम्प अठार जनाको मृत्यु भारतको उत्तर प्रदेश र बिहारमा बाढीबाट बाह्र जिल्ला प्रभावित र पोर्टो सेल्टिक र मोनाको युरोपियन च्याम्पियन्स लिगको सममा प्रवेश प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज इन्टरनेटमा रेडियो युनिटी डट कम डट प्रसारण भइरहेको दिउँसो तिन बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा नेपाली <Nepali> काङ्ग्रेसमा रामचन्द्र पौडेल समूहले अझै मन्त्रीहरूको नाम सिफारिस गरेको छैन काङ्ग्रेसले आफ्नो भागमा परेका मन्त्रालयहरूमा मन्त्री सिफारिस गर्ने तयारी गरेको छ तर आन्तरिक भागवण्डा नमिलेका कारण मन्त्रीहरूको टुङ्गो लागिसकेको छैन मन्त्री छान्नका लागि पौडेल समूहको आज बिहान बसेको बैठक आज बिहान बैठक बसेको थियो तर नेता पौडेलले आफूहरूले पाउने मन्त्रालय र सङ्ख्या अझै टुङ्गो नलागेको नेताहरूलाई जानकारी दिनुभएको छ पौडेलले बताए अनुसार सभापति देवबाले चाल चार मन्त्री नाम सिफारिस गर्न भनेका छन् तर आफूले कम्तिमा पाँच र छ मन्त्रालय आफ्नो समूहमा पाउनुपर्ने अडान लिएको उनले बताउनु भएको छ बैठकमा सहभागी एक नेताले पौडेलले सभापतिसँग छलफल गर्ने र चार बजे बैठक बोलाइएको जानकारी दिनुभएको छ मन्त्रालय नटुङ्गिएको भन्दै बैठकमा नामबारे छलफल भएको छैन तर नेताहरू बीच समझदारी भइरहेको बताइएको छ यसैबीच पहिलो चरणको मन्त्री परिषद विस्तारका क्रममा राम्रो मन्त्रालय नपाएको भन्दै शपथ खाना नगएका नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसी अहिले मन्त्री हुने तर्खरमा रहेका छन् प्रधानमन्त्री प्रचण्डको शपथकै दिन काङ्ग्रेसका तर्फबाट तीन जना मन्त्रीको नाम सिफारिस भएको थियो जसमा केसी पनि थिए तर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मात्र शपथ लिएका थिए अहिले काङ्ग्रेसबाट थप मन्त्रीहरू पठाउने तयारी भइरहेको छ तर नाम भने अझै टुङ्गो लगाउन सकस भइरहेको छ भारतले नेपाललाई आज सत्रवटा दमकल हस्तान्तरण गर्दैछ आज दिउँसो एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत रणजित राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रूपमा दमकलहरू हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ देशभरका अधिकांश नगरपालिकामा दमकल नभएको अवस्थामा भारतले सरकारलाई एकैपटक सत्रवटा दमकल प्रदान गर्न लागेको हो सत्र मध्ये दसवटा दमकल फर्म टेन्डर हुन् हुन् भने सातवटा वाटर टेण्डर रहेको जुद्ध बारूण यन्त्रका प्रमुख केशव बाबु भट्टराईले जानकारी दिनुभएको छ यी दमकलहरूलाई नेपाल सरकारले गर्ने निर्णय अनुसार विभिन्न नगरपालिकाहरूमा हस्तान्तरण गरिनेछ यसको प्राविधिक व्यवस्थापन भने काठमाण्डौ महानगरपालिका अन्तर्गतको गर्ने भएको छ सरकारले गठन गरेको द्रत प्रतिक्रिया टोली रेपिड़ रेस्पोन्स टिम कामै नगरी विघटन भएको छ वैदेशिक रोजगारीमा जाने महिला कामदारहरूको सुरक्षा पेसागत सुरक्षा र हितको प्रवर्धन गर्दै सरकारले गएको वैशाख 31 गते टोली निर्माण गरेको थियो श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णको संयोजकतामा गठित टोलीमा वैदेशिक रोजगार प्रवर्धन बोर्डका निर्देशक निर्मला थापा वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराई श्रम तथा रोजगार मन्त्रालयका अधिकृत पार्वती शर्मा र सनमाया रम्तेल सदस्य हुनुहुन्थ्यो टोलीलाई सम्बन्धित निकाय र संस्थासँग समन्वय गर्ने तथा इजाजत पत्र प्राप्त संस्थाको आवश्यकता अनुसार निरीक्षण तथा अनुगमन गरी सुधारका लागि सिफारिस समेत जिम्मेवारी तोकिएको थियो तर गठन भएको तीन महिनामा टोली विघटन भएको संयोजक आभा श्रेष्ठ कर्णले बताउनु भएको छ श्रेष्ठका अनुसार अफगानिस्तानमा भएको हमलामा नेपाली सुरक्षा गार्डहरूको मृत्यु र श्रीलङ्कामा अल्पत्र नेपाली महिला कामदारहरूलाई नेपाल फर्काएपछि अर्को टोली गठन गर्न लागि हो महिलालाई मात्रै नभएर अल्पत्र परेका उद्धार गर्न परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा टोली बनाउने तयारी भइरहेको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता शङ्कर दास बैरागीले दुर्त प्रतिक्रिया टोली निर्माणका लागि काम भइरहेको बताउन भएको छ तर बनेको टोली विघटन गरेर अर्को टोली बनाउनका लागि तयार भने देखिएको छैन शिक्षा क्षेत्रको सुधारको माग गर्दै आज दुई अभिभावक सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् प्रधानमन्त्री निवास बालवाटार पुगेर नेपाल अभिभावक सङ्घ र नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष क्रमश सुप्रभात भण्डारी र धर्मदत्त देवकोटाले शिक्षा सुधारका एघार बुधे माग पेश गर्दै संयुक्त रूपमा ज्ञापन पत्र बुझाउनु भएको हो ज्ञापन शिक्षा मन्त्रालयका सचिव शिक्षा विभागका महानिर्देशक र अनुदान आयोगका पदहरू खाली हुँदा दैनिक कार्यमा समेत असर परेकाले पदपूर्ति गर्नुपर्ने उच्च स्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने सामुदायिक विद्यालयको पढाइ स्तर वृद्धि गर्न आकर्षक व्यवस्थापन र प्रधान्यापकहरूलाई पूर्ण जिम्मेवारी बनाउनुपर्ने छात्रवृत्ति लक्षित समुदायमा पुग्नुपर्ने समयमा नै पाठ्य पुग्नुपर्ने लगायतका मागहरू राखिएका छन् यसै व्यावहारिक शिक्षा लागू गर्नुपर्ने वैशाख पन्ध्र गतिलाई अभिभावक दिवस घोषणा गर्नुपर्ने समेतका मागहरू ज्ञापन पत्रमा उल्लेख गरिएको छ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ बाह्र गतेबाट सञ्चालन हुने तीन वर्षे र चार वर्षे स्नातक तह पहिलो वर्षको परीक्षाको केन्द्र आज सार्वजनिक गरेको छ परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना प्रकाशित गरी परीक्षा केन्द्र सार्वजनिक गरेको हो परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भदौ बाह्र गतेदेखि बिहान सात बजेसम्म भदौ बाह्र गतेदेखि बिहान सात बजेबाट दस बजेसम्म व्यवस्थापन र विज्ञापन विज्ञान सङ्काईको परीक्षा सञ्चालन हुनेछ यस्तै मानवीय सङ्काय र शिक्षा सङ्काइएको परीक्षा दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ खबरमा अब केही देश बाहिरका खबर इटालीमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा एघारजनाको मृत्यु भएको छ राजधानी रोमन नजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर छ दशमलव भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ भूकम्पमा परि अहिलेसम्म एघारजनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भगनावेशमा पुरिएको आशंका गरिएको छ मध्ये इटालीमा घरहरू भत्किएको त्यहाँका सरकारी अधिकारीहरूले बताउनु भएको आमा ट्रिसे सहरमा मेयरका अनुसार सहरको आधा भाग पूर्ण रूपमा ध्वस्त भएको छ यस्तै अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ पेरु गिए सहरको आधा भाग नै ध्वस्त भएको बताइएको छ स्थानीय अनुसार आज बिहान तिन बजेर छत्तिस मिनटमा गएको भूकम्पको गहिराई दस किलोमिटर मात्रै रहेको थियो भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् भूकम्पको धक्का बिस सेकेन्डसम्म महसुस गरिएको थियो भूकम्प गएपछि इटालीमा भागदौड मचिएको छ इटालीमा सन् दुई हजार गएको छ दशमलव तीन म्याग्निच्युटको भूकम्पमा परि तिन ज्यान गुमाएका थिए भारत को बिहार और उत्तर प्रदेश में आयोग बाढ़ी अज रोकना बाढ़ी में बाह जिल्ला प्रभावित भाई तैंता मार प बिहारमा मात्रै जनालाई बाढीले बगाएको छ भोजपुर जिल्लामा जनाको ज्यान गएको छ भने वैशालीमा जनाको ज्यान गएको छ नदीको सतह एक सय उनातिस सेन्टिमिटरले बढेर बस्तीमा प्रवेश गरेको बताइएको छ उद्धारका लागि सेना र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ नेपाल मध्य र उत्तराखण्डको सीमावर्ती इलाकामा भएको भारी वर्षाको प्रभाव उत्तरी प्रदेशमा परेको भारतीय मौसमविदहरूले जनाएका छन् यसैबीच भारत सरकारले बाढी प्रभावित सुरक्षित स्थानतर्फ सार्न आदेश पनि दिएको छ साथै स्थानीय बासिन्दा घर छोड्न नमानेपछि उद्धारमा कठिनाई भएको भारतीय अधिकारीहरूले जनाएका छन् र खबरको अन्तमा एउटा खेल खबर युरोपियन च्याम्पियन्स लीग फुटबलमा अन्तिम छनौट खेलहरू जारी रहेका छन् गैराती भएको छनौट खेलमा इटालीको एसएच एस रोमालाई पराजित गर्दै पोर्चुगलको एफसी पोर्टो समूह चरणमा प्रवेश गरेको छ यसैगरी इजरायलको हपोइल बिर सेवालाई पाखा लगाउँदै स्कटल्यान्डको से सेल्टिक पनि सेल्टिक पनि समूह चरणमा पुगेको छ गैराती नै भएको अर्को खेलमा स्पेनिस क्लब भिया रियालाई हराउँदै फ्रान्सको मोनाको पनि समूह चरणमा उक्लिएको छ च्याम्पियन्स लिग छनौट अन्तर्गत आज राति पाँच खेल हुनेछन् इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले रोमानियाको स्टाबा बुका रेस्टसँग खेल्दा नेदरल्यान्ड्सले आक्याक्सले रुसको एफसी एफसिए रस्तोभसँग तथा क्रोएसियाको नाइनामो जाग्रेबले र... अस्ट्रेलियाको रेड बुल साल्जबर्गसँग <प्राणता> यो योसँगै दिउँसो तीन बजेको युनिट खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू फेरि भागवण्डा नमिलेको भन्दै काङ्ग्रेसमा पौडेल समूहले मन्त्रीको नाम दिएनन् भारतले नेपाललाई सत्र दमकल हस्तान्तरण गर्दै विदेशमा अलपत्र परेकालाई उद्धार गर्ने संयन्त्र नै अलपत्र शिक्षा क्षेत्रका शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र शक्तिशाली भूकम्प अठारजनाको मृत्यु भारतको उत्तर प्रदेश र बिहारमा बाढीबाट बाह्र जिल्ला प्रभावित र पोर्टो सेल्टिक र मोनाको युरोपियन च्याम्पियन्स लिगको सम्मोचरमा प्रवेश समाचार श्रमण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू युनिटी डट कम डट एनपीबाट पढ्न र सहीको बेला सचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजी युनिटी खबर सुन्न सक्नुहुनेछ अहिले समाचार बुलेटिनबाट दिल्लीपेश देउबा विदा हुन्छु नमस्कार